ेकाहरूसँगै इन्टरनेट अनलाइन भएको अपराजेको प्रधानमन्त्री सुशील कोइराला र नेपालका लागि चिनियर राजदूत बु छिन्य बीच भेटवार्ता भएको छ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय आपसहित संविधान निर्माण लगायतका विषयमा छलफल भएको हो भेटमा राजदूत छुन्ताईले संविधान लेखनको प्रक्रियाका विषयमा चाँसो राख्नु भएको छ जवाफमा प्रधानमन्त्री कोइरालाले संविधान निर्माणको काम चलिरहेको र निर्धारित समयमै संविधान जारी हुने बताउनु भएको छ उनीहरूबीच नेपालमा चिनिया लगानी तथा समसामयिक विषयमा समेत छलफल भएको प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिनुभयो नेकपा एमालेको केन्द्रीय कमिटी बैठक एजेन्डामा प्रवेश नै नगरी स्थगित भएको छ पार्टी मुख्यालय बलकुमा दिउँसो बसेको बैठकमा मङ्गलबारको बैठकले विजयी घोषणा गरेका बराबर मत ल्याउने चार सहित छुटेका केन्द्रीय सदस्यहरूले संयुक्त रूपमा शपथ लिएका छन् लगतै राजनीतिक साङ्गठनिक र रा विधान प्रतिवेदन अध्ययनका लागि समय माग भन्दै बैठक स्थगित भएको छ नौ महाधिवेशनमा आएको सुझावका आधारमा संशोधित राजनीतिक र साङ्गठनिक प्रतिवेदन र विधान अध्ययनका लागि तरण गरिएको थियो संविधान सभाका सदस्यहरूले नेपालको वनमाथि तस्करहरूको रजाई भएको बताएका छन् विनियोजन विधेयक दुई हजार एकात्तरमाथिको छलफलमा भाग लिँदै सांसदहरूले अन्य समयमा झगडा गर्ने राजनीतिक दल समेत वन फडानीमा एक हुने गरेको आरोप लगाएका छन् बैठकमा बोल्दै प्रमुख विपक्षी एकीकृत एक नेकपा माओवादीका सभासद धनीराम पौडेलले कुनै समय हरियो वन नेपालको धन भए पनि यो वन कर्मचारीको धन हुँदै अहिले तस्करको धनमा परिणत भएको बताउनु भयो यारसा व्यापार भएको भन्दै पौडेलले यारसा उत्पादन हुने वनहरूको राष्ट्रियकरण गरिनुपर्ने बताउनु नेपाली कंग्रेसका सांसद वीरबहादुर बलायारले ऊर्जाको नाउँमा जङ्गल फडानी बताउनु भएको छ उहाँले सामुदायिक वनमा राजनीतिक दलका आँखा लाग्ने गरेको बताउनु भएको छ राजनीतिक दलका स्थानीय स्तरका नेता तथा कार्यकर्ताहरू अन्य समयमा झगडा गरे पनि वनका काठ बेच्ने बेलामा भने एक ठाउँमा उभिने गरेको दावी पनि गर्नुभएको छ वनमा देखिएको आयस्रोतकै कारण सामुदायिक वनका मुद्दा समेत जिल्लामा पर्ने गरेको बलायारको भनाइ छ नेकपा एमालेका सांसद शेरबहादुर तामाङले वनको संरक्षणभन्दा पनि व्यवस्थापन गर्न जरुरी रहेको बताउनु भयो स्वास्थ्य मन्त्री खगराज अधिकारीले इबोला भाइरस नियन्त्रणका लागि सरकारले सबै संयन्त्रको प्रयोग गरिसकेको बताउनु भएको छ रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री खगराज अधिकारीले पश्चिम अफ्रिकाबाट विश्वभर फैलिएको स्वरोगको प्रभाव नेपालमा पनि पर्ने भएकाले सरकारले यसको रोकथामका लागि सबै संयन्त्र प्रयोग गरिसकेको बताउनु भयो मन्त्री अधिकारीले यसको नियन्त्रणका लागि सरकारले सबै नाकाहरूमा हेल्थ डेस्क राख्ने निर्णय गरिसकेको पनि जानकारी दिनुभयो अधिकारीले यो रोग नियन्त्रण गर्न सरकारले जस्तो कदम चाल पी नपर्नेता वहां रोग नियंत्रण का बजेट को अभाव निकिर कर लिबिया को राजधानी त्रिपोली का शहर प्रमुख विद्रोही लड़ाकू द्वारा मार्ग प्रहरी प्रमुख करनेल मोहम्मद स्वेची त्रिपोली विमानस्थल नजिकै भएको एक बैठकमा भाग लिएर फर्किएका बेला उनीमाथि आक्रमण गरिएको लिबियाली लि गृह मन्त्रालयले लि जनाएको छ विद्रोही र सेनाबीच भी त्रिपोली विमानस्थल नियन्त्रणमा लिनका लागि केही समय यता भिडन्त हुँदै आएको छ र बायन रुनी म्यान्चेस्टर युनाइटेडको नयाँ कप्तान नियुक्त भएका छन् भ्यालेन्सियासँगको मैत्रीपूर्ण खेलमा जित हासिल गरी लगत्तै म्यान्चेस्टरले अठाइस वर्ष रुनीलाई क्लबको नयाँ कप्तानमा नियुक्त गरेको छ यसअघिका कप्तान निमान्जा भेडिक भने मिलान इन्टरमिलान गइसकेकाले रोनीलाई नयाँ कप्तान नियुक्त गरिएको छ यो निकै सम्मानको विषय भएको र यसले आफूलाई जिम्मेवारी गर्वका साथ निर्वाह गर्ने बताउँदै क्लबका म्यानेजरले आफूप्रति गरेको विश्वासप्रति सधैँ आभारी हुने बताएका छन् सन। रोनी सन् दुई हजार म्यान्चेस्टर क्लबमा आबद्ध भएका थिए यस्तै क्लबले डरेन फलेचरलाई म्यानुको उपकप्तान चयन गरेको छ अपरा चारिता हार्डवेयर रत्नगर एक बकुलर पुरान कर्मचार्य पेट्रोल पंप संगे फोन नंबर शून्य छप्पन पांच तिरसठी दुई सौ नब्बे रंग लोग टॉयलेट